मान्छे कति व्यवस्थाको साथमा बाँच्छ संसारमा सबैसँग हाँसेर बाँच्न चाहन्छ आफ्नो माइलोसँगै सदैव सँगसँगै जिन्दगीका कुरेटोहरू चाल्न चाहन्छ तर पनि मान्छेले चाहेको जस्तो जिन्दगीमा कहाँ हुन्छ र हामी जतिसुकै आफ्नो मान्छेसँग बस्ने चाहना किन नगरौँ हामी जतिसुकै आफ्नो मान्छेसँगै रहने इच्छा किन नगरौँ तर जति इच्छा गरे तापनि हाम्रो इच्छा कहिले पुरा हुँदैन कहिलेकाहीँ भौगोलिक कारणहरू बाधक पनि दिन्छ आर्थिक कारणहरू बाधक पनि अनि कहिलेकाहीँ हामी आफ्नै कारण पनि हाम्रो मायाको बाधक बन्न पुग्छौँ यस्तो बाध्यात्मक परिस्थितिमा पनि हामी आफ्नो मान्छेलाई सदैव सम्झिरहन्छौँ आफ्नो मान्छेलाई सदैव आफ्नो समीपमा पाउने इच्छा जाहेर गरिरहेका हुन्छौँ तर माध्यमहरू कम मात्र हुन्छन् मुटुको माध्यम सबैभन्दा सरल माध्यम हो आफ्नो मान्छेलाई सम्झने तर कहिलेकाहीँ मुटुले पनि आफैले आफैले धोका दिएको आभास हुन्छ अझ यो रात्रिकालीन प्रहरहरूमा हामी आफ्नो मान्छेबाट टाढा हुनुपर्छ तपाईँ यस्तो लाग्छ सा। कि संसारै हामीबाट टाढा छ हो तपाईँका त्यस्तै टाढा रहेका आभाजहरूलाई नजिकै जोडेर तपाईँको आफ्नो मान्छेको मुटुसम्म तपाईँको मुटुको आभाज पुर्याउनका लागि आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मोटोदेखि मोटोसम्म आउने गर्छ प्रत्येक मङ्गलबार राते यसै समयमा तपाईँले सुनिरहनु भएको छ र तपाईँ यतिखेर रेडियो सर्भर बयानब्बे दसमा पाँचमे घर्च र डब्लु डब्लुडब्ल्यु डट रेडियो सर्भर डट कम डट भएको छ कार्यक्रमको साथमा मसु तपाईँकै मनभित्रको साथी छन् र आज पनि तपाईँका थुप्रै एसएमएसहरू आइसकेका छन् तपाईँका कमेन्टहरू पनि आउन बाँकी छन् किन मैले कमेन्ट पोस्ट गरेको छैन र पोस्ट गरेपछि तपाईँका कमेन्टहरू आउनेछन् तपाईँ पनि तपाईँको आफ्नो मान्छेबाट टाढा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ भने तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाई ठाउँ यस यम यम र फेरि एउटा खाई ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै तपाई तपाईँ विदेशमा हुनुहुन्छ भने तपाईँले डब्लुडब्ल्युडब्लु डट पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुनेछ र पोस्ट पनि म एकैछिनमा गर्नेछु तपाईँ पनि एसएमएस र पोस्टहरू कमेन्टहरू गर्दै गर्नुहोला अब सुना देशो, आवाज जिसे रही है है क्या ये वो मकाम मेरा चैन से बस रुक जाऊ क्यों दिल ये मुझे कहता है जज्बात नए से मिले जाने क्या सर हुआ है एक आस मिली फिर जो किसी, ने किया है। आ, किसी शायर की हे जो शो देरोको सुखु के पल कोही मुझको यु मिला जैसे बन को घर नए मौसम की कि या सर्द में म कोई मुझको यु मिला है जैसे बन को घर को ही मुझको यु मिला जैसे बंजारो का घर साद में कल कहीं हमी तड़पन छो बारा जस्ते हो जिंदगी नहीं कहीं पीड़ा मत हो कि भाई आभाजा हो तर ती सब कुछ सत्यता होन कहीं मंबड़ टाड़ा होने को आभाज पीड़ा में हम धीरे तड़पन हूं तर जी तड़पीए तपनी एवं कुरा हमी याद कर जति पीडा भएको छ जति टाढा हुनुहुँदाखेरि तपाईँलाई पीडा हुन्छ त्यति नै तपाईँको आफ्नो मान्छेलाई पनि पीडा हुन्छ र तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र डब्लु डब्लु डब्लु संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म र धेरै साथीहरूले एसएमएस गरिसक्नु छ म साथीहरूको एसएमएसलाई अबको क्रममा लिँदैछु र साथीहरूको एसएमएस सुरु हुन्छ यसरी एसएमएस गर्नुहुने पहिलो साथी हुनुहुन्छ निसा योजना हेटुङडा बाट सानो सुकौली अह हाई दादा खाना खानुभयो त दादा आजको दिनमा भन्नुपर्दा मेरो बेस्ट फ्रेन्ड अनिसा शर्मिला सुशीलाहरूलाई आई लेख्नु भएको छ सायद आई मिस यु सो मच भन्नुभयो होला तपाईँको पुरा एसएमएस प्राप्त भएन थ्याङ्क्यु सो मच निसाजी तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै अर्को एसएमएस छ लेख्नु भएको छ सुशिला घलान हेटौँडा सत्र बंगेरी बाठ हाई दादा खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ अवश्य पनि र तपाईँको पनि खाना भइसकेको होला भन्ने अपेक्षा गरेको छु तपाईँको एसएमएस पढ्दा पढ्दै अलिकता इन्टरनेटले यहाँ प्रब्लम देखायो जस कारणले यताखेर एसएमएस म पढ्दैछु यतिखेर उहाँले लेख्नु भएको छ सुशिला घलानजीले खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ पहिलोपल्ट म मेरो रिसाएको निसा साथीलाई नरिसाउनु एन्ड मिस्यू भन्न चाहन्छु र मेरो यस भन्नु भएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सुशिलाजी तपाईँको एसएमएसको लागि र निशाजी सायद अघि एसएमएस गर्नुभएको निसा योजनजी नै हो कि जस्तो पनि लाग्यो निसाजीले पनि तपाईँलाई सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ चन्द्र दाजु दर्शन नमस्ते सन्चय हुनुहुन्छ भन्नुभएको सन्चै तपाईँलाई पनि सन्चय होला मि मनिष लामा मुकवानपुरबाट आज मेरो सन्देश अल माई लाई मिस यु एन्ड लभ यु अनि स्पेसली हजुरलाई पनि ओके टेक केयर बाई बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको आफ्नो मान्छेसँगै मलाई पनि सम्झनु भएकोमा र तपाईँ पनि केयर गर्नुहोला आफ्नो सदैव खुसी रहनुहोला हँसिरहनुहोला त्यसै गरी अर्को यसो मिस दादा खाना खानुभयो त भन्नुभएको छ खाइसकेको छु है आइएम सुषमा लामा फ्रम हाँडी खोला साथ मसिनेबाट मेरो सन्देश भन्नुपर्दा अवर फ्रेन्डलाई मिस एन्ड लभ यु भन्न चाहन्छु दादा भाषा थैंक यू सो मच तेस को लगी सुषमा जी हाँड़ी खोलादी हमी समझी रहुशी लग् आज भी तैयार के एसएमएस पढ़ना पाए अर्क एसएमएस लसू फैफुला चंद्र दाजू हाँ लसू फैफुला म सबिना भैंसे छट मेरे सन्देश प्यारो छोरा संदेप को धर याद आीठो समझना को साथ ही मुठुभरी को मया भूटिं ओके गुड नाइट दाजू भाष सो मच सबिनाजी तैंक एसएमएस को लगी रजी ने मैं समझ आज अपनी र तपाईँलाई पनि सम्झिरहेको छु है सबिना शेष थ्याङ्क सो मच तपाईँको को लागि त्यसै गरी अर्को एसएमएस छ दाजुमा सबिना भैँसेबाट मेरो हृदयको राजकुमार विकास छोटो जिन्दगीको लामो सम्झना केवल हजुरको लागि मात्र ल ला। ओके भाई, ह्यान्डसम चन्द्रदा भन्नुभएको छ थ्याङ्क सो मच सबिनाजी तपाईँको एसएमएसको लागि र तपाईँको आफ्नो हृदयको राजकुमार विकासजीले पनि तपाईँलाई सम्झिरहनु भएको छ मलाई यति विश्वास छ थ्याङ्क्यु सो मच त्यसै गरी अर्को यसोमै छ यो रात्रिकालीनको नमस्कार म सबिना मेरो साथीहरू बसमाडे बसन्ती लेख्नुभयो होला सायद बसन्ती बबिता राज युनिसा सुनिता पूजा दिपा अनु अस्मिता मिनाथिङ विपना अमन सबिन दहाल एसपी आई लेख्नु भएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच तपाईँको को लागि साथी त्यसै गरी अर्को एसएमएस चाहिँ हेलो दादा मे अस्मिता घिसिङ आज यो मुठुदेखि मुठुसम्मको प्रोग्राम मार्फत आज मेरो मनको राजा राजकुमारलाई मिठो मायाको साथ सम्झना मेरो मेरो, मेरो राजा भन्दै छुटिन्छु भन्नु भएको छ थ्याङ्क सो मच अस्मिताजी तपाईँको एसएमएसको लागि तपाईँले मनको राजा राजकुमार लेख्नु भएको रहेछ आरएजे राज केयुएमएल कुमाल सायद कुमाल नै होला राजकुमार पनि लेख्न थाल्नुभयो कि जस्तो पनि लागेर मैले अलिकति दोहोऱ्याएर पढेँ थ्याङ्क यू सो मच अस्मिताजे तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ लेख्नु भएको छ दादा अस्मिता घिसिंग आज मेरो फ्रेन्डलाई सम्झिनु पर्दा बसन्ती घिसिङ सबिना लामा सुमिना देउजा त्यसै गरी राजकुमार देवजा प्यारी सीतालाई लभ यु एन्ड मिस यु भन्दै आजलाई गुड नाइट अल माई फ्रेन्ड एन्ड दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अस्मिताजी त्यसै गरी अर्को एसएमएस छ दाजु आफ्नो मान्छे टाढा हुँदा किन यति धेरै याद आउँछ आफ्नो साथमा केही छैन दाजु एक्लै छु छोराको र कुनै छोराको त कुरै नगरौँ बेलुका बेलुका भएपछि साह्रै याद आउँछ दादा म कति दुःखी छु ओके भाइ गुड नाइट भन्नुभएको छ धेरै दुःखी नहुनुहोला सदैव खुसी रहने प्रयास गर्नुहोला आफ्नो मान्छेको माया सदैव तपाईँसँग छ तपाईँको माया पनि तपाईँको आफ्नो मान्छेसँग अवश्य रहिरहने छ दुःखी नहुनुहोला सधैँ खुसी रहनुहोला थ्याङ्क यू सो मच तपाईँको इस्किमिसको लागि त्यसै अर्को इस्किमेस छ नमस्कार दादा मि बसन्ती घिसिङ भैँसे छबाट म म म म म प्रोग्राम मार्फत मेरो अल फ्रेन्ड एरि मायाको खाने मेरो प्यारे माया मम्मीलाई लव यू एन्ड मिस यू, किस यु मम्मी भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच बसन्तीजी सदैव आफ्नो आमालाई यतिकै माया होला, आमा जस्तो माया गर्ने संसारमा को हुन सक्ला र अवश्य पनि आफ्नो मान्छे भन्दा पनि बढी आमाको माया हामीले गर्नु जरुरी छ र यदि तपाईँको आफ्नो मान्छेले तपाईँलाई साँचो माया गर्छ भने तपाईँले आमाप्रति गर्ने, आमा गर्ने मायालाई उसले सकारात्मक रूपमा लिनेछ यो मलाई विश्वास छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस छ लेख्नु भएको छ दर्शन दाजु म सबिना हेर्नुहोस् न दा अस्मिता र बसन्ती रिसाइरहेको छ प्लिज नरिसा बसन्ती मिसिङ मात्रै नभएर के चिङ भन्छु राजलाई मिठो सम्झना भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी र अस्मिताजी र बसन्तीजीलाई है धेरै नरिसाउनुहोला सबिनाजीले तपाईँ सम्झिरहनु भएको छ मैले यो एसएमएस यो सन्देश तपाईँको मुटुसम्म पुर्याइदिएँ त्यसै अर्को एसएमएस छ पार्वती लामा बसमाढी आठ फुल सम्झी सिउरेथे तिमीलाई फुल सम्झे सिउरेथे तिमीलाई काँडा पनि बिजाइदियो जुन सम्झी साँचेको थिएँ तिमीलाई बिजुली पनि गर्जिदियो भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क्यु सो मच पार्वतीजी तपाईँको एसएमएसको लागि तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव र डब्लु डब्लु डब्ल्यु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर कार्यक्रम साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खालि ठाउँ यम यम र फेरि एउटा ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँ फेसबुक युज गर्नुहुन्छ भने डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्वर पेजमा गएर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर अर्को एसएमएस पढ्दैछु म है दादा के छ भन्नुभएको छ सन्चै छु है दाइ यो जिन्दगी पनि कस्तो अनौठो छ है म अभागेको जस्तो जिन्दगी कसैको नभइदियोस् कामना छ र मेरो मुटुको ए टु जेड साथीहरूलाई मिसयु युनिसा थिङ गोगन पानीबाट भन्नुभएको छ थ्याङ्क यू सो मच युनिसाजी धेरै दुःखी नहुनुहोला तपाईँहरूलाई दुखी, दुखी रहेको खबर पाउँदाखेरि हामीलाई पनि दुःख लाग्छ सदैव खुसी रहनुहोला अर्को एसएमएस छ सा मुस्कान शर्मिला थिङजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँले लेख्नु भएको छ हाई दादा के छ खबर भन्नुभएको छ सन्चै छु है तपाईँलाई कस्तो छ कुनै सायद तपाईँलाई पनि सन्चै छ होला साथै बहिनी एन्ड दाई भाइलाई आई मिस यु बिर्सेको छैन भन्दै बाई भन्नुभएको छ थ्याङ्क यू सो मच मुस्कान शर्मिलाजी तपाईँको एसएमएसको लागि आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि मि उमेश विष्ट हाँडी खुला एकचकी दाबाट दादा माई ब्रदर राजकुमार विष्टलाई धेरै मिस गरिरहेको छु भनिदिनु है एन्ड अल फ्रेन्ड दादा एन्ड माई बेस्ट फ्रेन्ड अनिसलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको थ्याङ्क यू सो मच उमेश चाहिँ तपाईँको यो SMS को लागि र रा जी तपाईँ रेडियो सरोवर बयान दशमलव पाँच मई घरजमा यो मेरो आवाजलाई सुनिरहनु भएको छ भने तपाईँको भाइ उमेशले तपाईँलाई धेरै सम्झिरहनु भएको छ यो सन्देश तपाईँसम्म पुऱ्याइदिएको छु मैले थ्याङ्क यू सो मच उमेशजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हेलो दादा सन्चय हुनुहुन्छ इड्समी पूजा हेटौँडा छब्बिसबाट माई हस्बेन्ड युवराजलाई आई मिस यु आई लभ यु सो मच धेरै सम्झन्छु सम्झेर के गर्नु दादा टाडा हुनुहुन्छ भन्नुभएको छ त्यस पछाडि पनि भी मात्र आएको छ उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच र यति माया गर्नुहुन्छ आफ्नो युवराजलाई सदैव यसरी नै माया गरिरहनुहोला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि पूजाजी त्यसै गरी अर्को एसएमएस हेलो दादा रात्रिकालीन अभिवादन उनी उहिले माया गर्ने हेन्डसम आर म यु एन्ड अल यु यम यु एन अल यु भन्नुभएको छ त्यस पछाडि उहाँले के लेख्नुभयो म पनि कन्फ्युज छु यसको अर्थ सायद मैले अलिकति नबुझेको पनि हुनसक्छु भन्न चाहन्छु मि प्रार्थना फ्रम हेटौँडाबाट भन्नुभएको छ प्रार्थना चाहिँ आफ्नो आरलाई सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि पहिलोचोटि हो कि होइन <laughs> तपाईँको योभन्दा अगाडि पनि एसएमएस आइसकेको छ मैले भुले छु माफ गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ फ्रम आरजे आरजे सुनवार आर, नारायण घटबाट चन्द्रजी किन यति धेरै याद आउँछ हो आफ्नो मायाको मेरो म्यासेज माय हट सावित्री सुनारलाई आई मिस यु एन्ड आई लभ यु प्लिज कल मी भन्नुभएको छ थ्याङ्क यू सो मच जी, जी तपाईँको यो एसएमएसको लागि नारायण घरदेखि सम्झिरहनुहुन्छ सदैव यस्तै हो तपाईँले गर्नुभएको प्रश्न म पनि अनुत्तरित यो प्रश्न प्रश्नलाई कसरी उत्तर दिने म पनि यो प्रश्नको जवाब दिन सक्दिनँ आफ्नो मान्छेको किन यति धेरै याद आउँछ म पनि कन्फ्युज छु तर एउटा कुरा चाहिँ अवश्य हो जसको हामी हामीलाई धेरै माया लाग्छ उसको याद त अवश्य नै आउँछ नै टाढा होस् या नजिक जहिले पनि याद आउँछ नै थ्याङ्क्यु सो मच तपाईँको यो एसएमएसको लागि आरजेजी त्यसै गरी अर्को एसएमएस छ माइ अल फ्रेन्ड आई मिस यु एन्ड आ यस आई लव यु भैँसे आठ किटिनीबाट कल्पना थिङ भन्नुभएको छ कल्पनाजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हैदा खानाभोत शनिराम मक्तान रातमाटीबाट आजभोलि मिको मान्छे किन कल एसएमएस नगरेको ए तिमी किन ए तिमी किन यसरी माया मारेको सो कल र एसएमएस गर ए भन्नुभएको छ एजी तपाईँ हुनुहुन्छ कल र एसएमएस गर्नुहोला शनिराजीलाई थ्याङ्क्यु सो मच शनिराजी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ सबिना घलान फ्रम हेनपा पन्ध्रबाट हाई दाजु दर्शन नमस्ते तपाईँको आवाजले कता कता छोए जस्तो लाग्छ तपाईँ र अल एफएम प्रेमी फ्रेंड लाइक गुड नाइट भन्नुभएको छ थ्याङ्क्यु सो मच सबिनाजी तपाईँको यो एसएमएसको लागि आवाज मनपराइदिनु भएको छ अवश्य पनि मिल्ने भयो तपाईँको आवाज पनि सुन्थे सायद तपाईँको आवाज पनि मेरो आवाजभन्दा मिठा सुनिन्थ्यो होला तरके के गर्ने शब्दहरू मात्र तपाईँको पढ्न पाउँछु खुसी लाग्छ कुनै दिन मौका मिलेमा अवश्य पनि तपाईँको आवाजहरूलाई पनि साक्षात्कार गर्नेछु यतिखेर अर्को एसएमएस छ हाईदा के छ दाई यो जिन्दगी पनि कस्तो अनौठो छ है म अभागेको जस्तो जिन्दगी कसैको नभइदियोस् कामना छ र मेरो मुठुको एटुजेड साथीहरूलाई मिस्यो युनिसा थिङ गुगन पानी भन्नुभएको छ थ्याङ्क यू सो मच युनिसाजी तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस छ दादा खाना भयो मि प्रार्थना लामा ए टु जेड फ्रेंड फ्रेन्डलाई मिस यु भन्न चाहन्छु एन्ड दादा हजुरको लागि पनि बाई भन्नुभएको छ थ्याङ्क यू सो मच प्रश्नजी मलाई पनि सम्झनु भएकोमा तपाईँहरूलाई पनि मिठो सम्झना अर्को एसएमएस छ मी उमेश भिष्ट हाँडी खोला एकचक्करीबाट हाई दादा खानु भयो त एन्ड मेरो फ्रेन्डहरू एन्ड दादालाई आई लभ यु एन्ड आई मिस यु भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच उमेशजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ हेलो दादा आर्सो हा आर्सु तामाङ फ्रम हेटौँडा सत्र सानो सुकौलीबाट किन माया अधुरो हुन्छ जसले आशु मात्र जसले आशु मात्र दिन्छ मिसन लभ यु मुन्ना समी सुमन विनोद लक्ष्मी विजय एन्ड अहल फ्रेन्ड्स भन्नुभएको छ थ्याङ्कयू सो मच आर्सुजी तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस पार्वती लामा बसमाढे आठ अशान्त सम्झे हात फैलाए अशान्त लेख्नु भएको छ उहाँले अशान्त सम्झे हात फैलायो तिमीलाई बने, झार दियो, लुटिदियो गयो, प्रित समझे साचे थिए मोठुमा तिमीलाई सिसा सरी मनलाई टुक्रा टुक्रा पारियो भन्नुभएको छ थ्याङ्क्यु सो मच पार्वतीजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस हाई दादा मिस सबिन फ्रम हेटौँडा एघारबाट आज मेरो म्यासेज माई स्विट हार्ट रितु मिस यु सो मच यार एन्ड मसँग नरिसाउला सरी भन्छु एन्ड रियली केस यु आई लभ यु रितु बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सबिनजी र ऋतुले पनि सुनिरहनु भएको होला रितुजीले पनि तपाईँलाई एकैछिनमा एसएमएस गर्नुहुनेछ यो मेरो विश्वास हो त्यसै गरी अर्को एसएमएस छ एसएमएस गर्नुभएको छ हाई दादा मिस सबिन फ्रम हेटौँडा एघार उहाँले गर्नुभएको फेरि दोहोऱ्याएर थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ सा। मुस्कान शर्मिला थिङजीले वसमाडी छबाट हाई दादा मैले सुन्न नपाइने एसएमएस भने गरेको छु किनकि एफएम नोटिफिको कारण सुन्न पाइनँ ल दादा भन्नुभएको छ दुःख लाग्यो शर्मिलाजी तपाईँले आज सुन्न सक्नु भएन तर कुनै साथीले सुन्नुभएको छ भने शर्मिलाजीलाई एसएमएस गरेर जानकारी गराइदिनुहोला शर्मिलाजीको एसएमएस मैले पढिसकेको छु भनेर थ्याङ्क यू सो मच शर्मिलाजी तपाईँको यो मायाको लागि त्यसै अर्को एसएमएस छ हाइब्रो खाना खानुभयो भन्नुभएको छ खाना खाइसकेको छु म सन्ज्यु श्रेष्ठ फ्रम हेटौँडा सौर मयुर धापबाट म म मेरो साथी सुजिता अस्मिता निता बिनिसालाई धेरै मिस गरिरहेको छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सन्जुजी आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ हाई दादा म सबिन फर्म हेटौँ एघाराबाट भन्नुभएको रहेछ उहाँले फेरि दोहोऱ्याएर एसएमएस गर्नुभएको रहेछ रितुजीको लागि थ्याङ्क्यु सो मच सबिनजी ऋतुजी समस्या तपाईँको मुटुको कुरा पुगिसकेको छ अर्को एसएमएस छ हाई दाई सन्चय हुनुहुन्छ अनि खाना खानुभयो त आइएम जुनेली लामा मेरो प्यारी दिदीहरू रिता रन्जिता बेली त्यसै गरी छ मेली अल देलाई मिस यू एन्ड लभ यू भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो को लागि जुनैले चाहिँ आगामी दिनमा तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ दाजु म सबिना भैँसे छबाट राजलाई मिठो माया साथै सम्झना र देवरबाबु अमन घलान घलान लेख्नु भएको छ घलानलाई मिसिंग यु भन्दै छुट्टिन्छु ओके कुटना एटु दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ है दादा मिस अबिन फ्रम हेटौँडा एघारबाट आज मेरो म्यासेज माई स्विट हर्ट विथ मिस यु सो मच यार एन्ड मसँग नरिसावला सरी भन्छु एन्ड रेली किस यु एन्ड लभ यु रितु बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएस दोहोऱ्याएर पढेँ मैले त्यसै अर्को एसएमएस छ यतिखेर अँ एसएमएस गर्नुभएको छ हाई चन्द्रजी के छ खबर भन्नुभएको छ सन्चै यसो फ्रम हाडी खोला एक गोगन पानीबाट पासाङ लामा माय माइ अर्ल लाई, मिस यू भन्न चाहन्छु भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क्यु सो मच पासाङजी तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु तपाईँ पनि एसएमएस गर्दै गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुठुको कुरा लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर अर्को एसएमएस पढ्छु म हेनपा सत्र रातमाठीबाट सपना अभागी गोले मेरो मन मुठुमा बस्ने अर बिर्सेको छैन लभ यु एन्ड मिस यु मिठो सम्झना म अभागी अभागी जिन्दगी जस्तो अरू कसैको नहोस् है फ्रेन्डहरू भन्नुभएको छ थ्याङ्क सो मच सपनाजी तपाईँको यो एसएमएसको लागि र तपाईँ एसएमएस गर्दै गर्नुहोला कमेन्टहरू पनि एकैछिनमा म लिनेछु अहिलेको लागि भने यो समुद्र साङ्गीतिक आवाज तपाईँको लागि कच्चे धागो फिरो बातो ऐसे होली सेर ना मते मनवा लाग्यो निकै नै सुन्दर साङ्गीतिक आवाज मैले तपाईँको लागि राखेँ धरे साथी एसएमएस करें कमेंट आई रहे रो को क्रम में भी मैं कमेंटर स्थान दिदु धरें साथी कमेंट कर कमेंट करना चाहूँ मोबाइल को मैच कमेंट करना चाहूँ डब्लू डब्लू डब्लू डट फेसबुक डट कम स्लैस रेडियो सर्वर पेज में गए हमी कमेन्ट करना सकूल तेरे एसएमएस करना चाहूँ मोबाइल को मैसेज बक्स में गए यर एस खाली ठाव यम यम र फेरि एउटा खालि ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दिदीमा म्यासेज गर्न सक्नुहुन्छ र यतिखेर तपाईँका कमेन्टहरू लिँदैछु म पहिलो कमेन्ट गर्नुभएको छ दिपेश खवासजीले हेलो भेरी गुड गुड इभिनिङ नमस्कार रिस्मी दिपेश खवास अल स्टार मिडिया ग्रुप हरिन् छा मोरङबाट हरिछा मोरङबाट नाउ इन दोहा कतार आज कार्यक्रम मार्फत कल्पना राई बिमला लिम्बू उमा सापकोटा बसन्त राई पस पर्सला राई अजय लुङ्गेली रोशन थापा दिया शेर्पा लिनम मगर लजालु बबिना ममता राई ललिता राई उपासा सविता वालिङ पार्वती खत्री रियात्मा मगर घाइल रमा किरण बान्तवाई पूर्णिमा काली निश्चल निसा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ उहाँले मनोज पुलाइ मगर प्रेजना रमेश राज घरे मगर लगायत अर फ्रेन्डलाई मिस यु गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ रोमे अर्जितजीले गर्नुभएको छ सन्तोषजीले उहाँले कमेन्टमा लेख्नु भएको छ हेलो दादा यो रात्रिकालीन प्रहरको मिठो मायाको साथमा मीठो सम्झना छ तपाई एन्ड अल रेडियो सर्भर सुनेर बस्नुहुने साथीहरूलाई नि म उही तपाईँको आत्मीय साथी सन्तोष नगरकोटी हटियादेखि दादा यो मन र माया भन्ने कस्तो हुँदोरहेछ अघि कसलाई माया मैले नै गरेको थिएँ उप माया र सपना सजाएको थिएँ तर के गर्नु भनिन्छ नि तपाईँले आफ्नै कारणवश कसैलाई माया गर्न चाहँदा चाहँदै पनि सफल हुन सक्दैन रहेछ त्यसै त मेरो नै जीवनमा त्यस्तै चोटमा मनमा गढिरहेको छ चा। थाहा छैन यो चोट दादा वेट वेट गरम होइन अनि जिन्दगीमा धेरै दुःखको भावना व्यक्त गर्नु हुने साथै युनिसा थिङलाई नै मिस यु भन्दै छुट्टिन्छु दादा ओके बाई गुड नाइट टेक केयर भन्नुभएको छ यू सो मच जी, तपाईँको यो कमेन्टको लागि अवश्य पनि कहिलेकाहीँ हामीले आफ्नो मान्छेलाई यति धेरै माया गर्छौँ यति धेरै केयर गर्छौँ जुन केयर कतिखेर ओभर केयर हुन्छ जुन माया कतिखेर हाम्रो आफ्नै मान्छेको लागि बोझ भन्ने भनिसकेको हुन्छ हामी आफैलाई थाहा हुँदैन जब हाम्रो माया नै आफ्नो मान्छेको लागि बोझ हुन्छ नि तब त्यो माया अवश्य पनि विफल हुन्छ यो कुरा मैले पनि भोगेको छु र तपाईँले पनि भोगिरहनु भएको छ सबै माया गर्नेहरूले यो कुरा एक एक दिन अवश्य भोग्छन् त्यसैले माया गरौँ त लिमिटमा लिमिटमा गरौँ भनिरहँदाखेरि यो चन्द्र कस्तो मूर्ख रहेछ लिमिटमा कसरी गर्ने न जोख्न मिच्छ न तौल्न न मिल्छ भन्ने होला साँच्चै नै सोच्न मिल्दैन तौल्न मिल्दैन दाँच्न मिल्दैन तर पनि हामीले कतिसम्म माया गर्दा हुन्छ यो भने हाम्रो मनमा हेका हुनु जरुरी छ अर्को कमेन्ट छ हेटौँडाको नचिन्ने मान्छे जेले गर्नुभएको छ हेलो दाजु रात्रिकालीन नमस्ते म मिना नाउ, आम भन्ज्याङबाट म आज धेरै दुःखी छु तर किन भनेर नसोध्नु दाजु खै किन हो टुट्यो किन हो टुठ्यो म आफैलाई थाहा छैन अनि जति पनि मेरो नेमसँग परिचित रहनुहुने फ्रेन्डहरूलाई धेरै मिस गरिरहेको छु सम्झिरहेको छु सम्झेको छु अनि अलिकति मिस एन्ड अलिकति किस पनि भनौँ है एन्ड स्पेसली परिधि सबिना प्यारी दिदी लेख्नु भएको सायद प्यारी दिदी सबिनालाई दि धेरै दुःखी नहुनु यस्तै हो आफ्नो मा मनलाई मन सम्झाउनु छ है दि भन्छु दि हजुरलाई धेरै सम्झिरहेको छु मिस यु ल भोलि भोलि वान्स कल गर्नु ल भन्छु अनि एफएम युनिटलाई नि धेरै सम्झेको छु मिस यु लभ दाय ओके मिस यु अल एन्ड शुभरात्रि फेरि भेट्ने बाचाको साथमा छुट्टिन चाहन्छु है बाई गुड नाइट लव यु अल भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि साथी त्यसै गरी कमेन्ट छ लेख्नु भएको छ अशोक तामाङजीले हा यो संसारमा नखोजे सानो मलाई चाहेर पनि तिम्रो हुन सकिन मलाई माफ गरेर सानो मैले तिमलाई चिन्न सकिनँ तिमलाई छाडे पनि अरूको माया किन्न सकिनँ किन्न सकिनँ अशोक तामाङ मकवानपुर हाल युएई भन्नुभएको छ थ्याङ्क्यु सो मच टाढोदेखि कमेन्ट गर्नुभयो अशोकजी त्यसै गरी अर्को कमेन्ट छ गाउँले केटौजीले नमस्ते दादा मलेसियाबाट यो रात्रिकालीन समयको मेरो सन्देश भन्नुपर्दा मसँग रिसाएकी यानलाई धेरै मिस गरिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ यानजीले पनि कार्यक्रम सुनिरहनु भएको होला थ्याङ्क यू सो मच गाउँले केटौजी त्यसै गरी अर्को कमेन्ट छ लेख्नु भएको छ राजथोक्कर तामाङजीले सोचे जस्तो कहाँ हुन्छ रे जिन्दगी के सोचेको हुन्छ के भइदिन्छ यस्तै रहेछ मेरो पनि जिन्दगी म राजथोक्कर मेरो घर हेटौँडा मकवान महाल मलेसियाबाट मेरो दिलबाट टाढाको मायालुलाई मिसिउ भन्न चाहन्छु हुनुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ घिसिङ खेबिता जीले हाई दादा खाना खानु भए त इस्मी फुच्चु तामाङ फ्रम हेटौँडा मेरो सन्देश पर्दा, मेरो मन मुठुमा बस्न सफल अल फ्रेन्ड्सलाई मिस्यू भन्न चाहन्छु दादा ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि त्यसै अर्को कमेन्ट छ बेस्ट म उनको भन्नुभएको छ दादा खाना खानु भए त आइएम असमि कार्की फ्रम हेटौँडा पिप्लेबाट मेरो प्यारो मान्छे सुनित आचार्य आज मदेखि छुटिएर विदेशिएको छ उसका उसका हरेक पाइलाहरू पाइलाहरूमा गडले हेल्प गरून् अनि उसलाई छिट्टै नेपाल भ्रिटन आऊ भन्न चाहन्छु वै दिन मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्कू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ युनिसा थिङजीले कमेन्ट गर्नुभएको छ दाई प्लिज कमेन्ट प्ले गरिदिनु हाई भन्नुभएको छ कमेन्टमा गएर लेख्नु छ हाई दादा दर्शन उही अभागी हिउने साथी गोगन पानीबाट आज उही धोकेबाजको एसएमएस सुनेर खुसी लाग्यो उसले त मलाई बिर्सिसकेको छ मेरो मनिष त पराई भएछ तिन महिना भयो सम्पर्कविहीन भएको किनकिन टाढा भयो उसले बिर्से पनि मैले मिस गरिरहेको छु दाइ मकवानपुरमा हुने मनिषजीको सफलताले पाइला कामना छ एकपटक अन्ठानब्बे एक पटक, अन्ठानब्बे एक बयालिस उनान्सत्तरी नौ सय सातमा मनिषलाई मनिषजीलाई एसएमएस भए पनि गरिदिनु भनिदिनु हुँदै प्लिज साथीहरू अललाई मिस यु भन्छु स्पेसली चन्द्रदा हजुरलाई गुड नाइट अभिषेक दि शर्मिला अस्मित कुमारलाई मिस यु लु भन्नु छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि साथी र साथीहरूको कमेन्टहरू अझै पनि धेरै बाँकी छन् र अब भने साथी तपाईँको कमेन्टहरू पढ्न पाउँदिनँ अब भने कमेन्ट नगर्नुहोला यो आग्रह गरेँ मैले तपाईँलाई र तमएस पढ़् तब को कमेंट करने साथी को नाम लिखु अभी कार्यक्रम बिता लिने यखे तब एसएमएस को भंडार लगी सकता मई को एसएमएस अँ पढ़ु ये एसएमएस कहो भर खोजना अलग गाड़ो भैर तुप्र एसएमएस आया मैं अँ के खबर मैं हेनपा सत्र रातमाटे बापना अभाग्य गोलेजी एसएमएस पढ़ी सके अर्क एसएमएस हाई दादा मत पागलसरी माया गरिरहनेको लागि मिस यु एन्ड लभ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो को लागि साथी म कमला बल हेठौँडा छब्बिसबाट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ हाई दा मि प्रार्शना आरलाई यु एन्ड किस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच प्रार्थनाजी त्यसै गरी अर्को एसएमएस छ हाई दादा मि प्रार्ना आरलाई भन्नुभएको छ फेरि दोहोऱ्याएर पठाउनु भएको छ थ्याङ्क यू सो मच अर्को एसएमएस हेलो दाई सन्चे हुनुहुन्छ म कमानी साथबाट सृजना ढुङ्गेल आज मलाई किल दिलको सज्दै भन्ने सङ्ग प्ले गरिदिनु होला भन्नुभएको छ सायद उहाँले सरोवर सङ्गीतको लागि गर्नुभएको होला थ्याङ्क्यु सो मच तपाईँले एसएमएस गरिदिनु भयो अर्को एसएमएस छ हाई दादा म प्रनिशा तामाङ फ्रम पदम पोखरीबाट माई अर फ्रेन्डलाई मिस यु सो मच भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क्यु सो मच प्रनीसाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ प्रार्थनाजीले नै गर्नुभएको रहेछ आरलाई लभ यु एन्ड किस यू भन्न चाहन्छु भन्नुभएको रहेछ थ्याङ्कयू सो मच अर्को एसएमएस छ हाई दादा खाना खानुभयो त आइएम प्रकाश घलान फ्रम बसमाडी आठ आज म मेरै मन काली पार्वतीलाई मिस यु एन्ड लभ यु ल काली भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ है दादा आ, आ, के छ हिजोको हिजोको खाना भए त हिजोआज खाना भए त भन्नुभएको छ खाना भइसकेको छ मकवानपुर गढी आठबाट अह हिरू सुस अह सुस्मिन रिता मोक्तान दादा यो माय भन्ने शब्द नै कस्तो छ है बुझ्न पनि गाह्रो दा मेरो बादल भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एक्समेन्स प्राप्त भएको छैन थ्याङ्क यू सो मच उहाँको नाम अलिकता मैले गलत उच्चारण गरेँ कि उहाँले गढी आठ यच आइआर यु हिरो लेख्नु भएको छ अनि यस यु यस यमआई यनआरआई टिए सुस्मिन रिता लेख्नु भएको छ थ्याङ्कयू सो मच सुस्मि एन्ड रिता भन्नुभयो होला सायद सुस्मि एन्ड रिताजीले पहिला पनि गर्नुभएको थियो थ्याङ्क्यु सो मच सुस्मिन सुस्मिजी र रिताजीलाई अर्को एसएमएस छ हाई दादा के छ हजुरको खबर म म कनपुरगढी आठबाट उहाँले दोहोऱ्याएर गर्नु भएको सो मच अर्को एसएमएस छ हाई दादा म अन्जु विश्वकर्मा फ्रम हेटौडा तेइसबाट आरमपुर अह हेटा तेइस आरामपुरबाट दा मलाई यो एफएम साह्रै मनपर्छ एन्ड तपाईँको बोली त झन् मनपर्छ भन्नुभएको छ थ्याङ्क सो मच मन, पर पर मन पराइदिनु भएकोमा खुसी लाग्यो आगामी दिन म पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु र साथीहरूलाई आग्रह हो भने तपाईँको एसएमएस म लिन सक्दिनँ एसएमएस नपठाइदिनु होला कमेन्ट पनि नगरिदिनु होला अर्को हप्ता म आउनेछु त्यो बेलाको लागि पनि साँचि राख्नु होला अर्को एसएमएस चाहिँ हेलो दादा खाना खानुभयो त मिसहरू लामा मेरी मम्मी बाबा दी अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस चाहिँ आजको लागि अन्तिम एसएमएस हाई दादा म पुनम लामा हाडिखोला एक गोगन पानीबाट मा अल फ्रेन्डलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु बाई एन्ड गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच पुनमजी तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसहरूको हामी अपेक्षा गरिरहेका हुनेछौँ आजले भने तपाईँको यो एसएमएस यति नै र अबको क्रममा भने म तपाईँका कमेन्टहरू लिँदैछु र एसएमएस अब नगरिदिनु होला साथीहरू अब गर्नुभयो भने म आज पढ्न असमर्थ हुनेछु थ्याङ्क सो मच तपाईँको यो मायाको लागि तपाईँको यो कमेन्टको लागि एसएमएसको लागि यतिखेर भने अब तपाईँको कमेन्टहरू सर र पढ्छु सकेसम्म र नभ्याएको ना चाहिँ नाम सर र लिनेछु यतिखेर कमेन्ट गर्नुहुने साथीहरू हुनुहुन्छ दर्शनजीको मैले पढिसकेको छु सायद एउटा कमेन्ट बाँकी छ कि जस्तो लागिरहेछ यतिखेर कमेन्ट छ रोमियो अर्जितजीले पुनः दोहोऱ्याएर गर्नु भएको रहेछ उहाँको अनि दादा तपाईँको सुमधुर बोलीले हजारौँ साथीहरूको मन छोएको छ होला भन भन्ने आशा गर्दैछु साँच्चै दादा तपाईले हाम्रो दुख सुखको सन्देश आफ्नै ठानेर पढ्नु हुँदोरहेछ दादा यसको लागि धेरै धन्यवाद दिन चाहन्छु अनि यो यो सर्भर एफएमलाई नै किनकि हामी सबै साथीको सुख दुःख बिसाउने ठाउँ बनेको छ पाएको छ म अन्तिम अल रेडियो सर्भर प्रेमीहरूलाई फ्रेन्ड्सहरूलाई यो रात्रिकालीन कालो रातको मिठो सम्झनाको साथमा शुभरात्रि भन्दै छुट्टिन्छु ओके भाइ फ्रेन्ड्स भन्नुभएको छ थ्याङ्क यू सो मच रोमियोजी त्यसै गरी अर्को यसमा छ मुक्तान नानु कुर्सियनजीले चन्द्र ब्रो रात्रिकालीन अभिवादन ब्रो सन्चय हुनुहुन्छ हजुर भन्नुभएको छ सन्चै छु र तपाईँलाई पनि कुशल मङ्गल रहोस् यही कामना र आजको लागि हाम्रो अन्तिम कमेन्ट पढ्दैछु कमेन्ट लेख्नु भएको छ सिन्तान अनुसाजीले हेलो दादा रात्रिकालीन अभिवादन बट आई एम सो स्याड नो बट आई डोन्ट नो द्याट आई मिसको हल माई फ्रेन्ड भन्नुभएको छ धेरै दुःखी नहुनुहोला कहिलेकाहीँ अनासै दुःख लाग्छ हामीलाई र दुःखी भएको अनुभव गर्छौँ दुःखको कारण पनि हुन्छ तर हामी अनुभिज्ञ हुन्छौँ त्यो कारणबाट थ्याङ्क यू सो मच सम्पूर्ण कमेन्ट गर्ने गर्नुहुने साथीहरूलाई आज मैले लगभग पन्ध्रवटा सोह्रवटा कमेन्ट र सन्ताउन्नवटा एसएमएसहरू पढेँ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनभीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र अर्को हप्तासम्मका लागि छुटिन चाहन्छु हवस् नमस्ते शुभरात्रि